एउटा इरानी चराबु ऊ फर्किन्छ घरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर पिउँछ पिलाउँछ अमृत यसरी ऊ पिउँछ पिलाउँछ अमृत यसरी ऊ शराब बनाउँछ तरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर सरकार पठाउँछ युवालाई खाडीमा यसरी सरकार पठाउँछ युवालाई खाडीमा यसरी रमाउँछ कसैलाई करबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर कसलाई कस बनाए खर बनाए बनाए बनाए के हुन्छ टीका लगाउँदा कसलाई के हुन्छ टीका लगाउँदा के हुन्छ ज्ञानको सरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई ऊ तर्सिन्छ मुकुण्डो बनाएर आफूलाई के सोचेर ऊ आफ्नै थरबाट खरानी बनाएर ऊ फर्किन्छ घरबाट खरानी बनाएर जस्ता छाउँछ खरबाट खरानी बनाएर अछामका डम्बर बोगटीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल लिएर रा। आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभसन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रिपुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलबाट पठाउनुभएका गजलहरूको वाचन सँगसँगै म हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाउनेछु कार्यक्रम एवं गजल शैली को गीतवा शुरू जमाने कि देखे रंग हजार चाहत बनके तुम दिल में रहना मेरी जान बनके वर्षायाममा गए झै छाता ओढेर वर्षायाममा गए झैं छाता छोडेर ऊ परदेशियो बाबाआमा छोडेर अहिले दुश्मन हैकम जमाउन थाले अहिले दुश्मन हैकम जमाउन थाले गल्ती गर्यो ऊ बेला सिमाना छोडेर ऊ परदेशियो बाबा आमा छोडेर तिमीले मन लगेर उजाड बनायौ तिमीले मन लगेर उजाड़ बनायो कसैले फूल लगे झैं काँडा छोडेर ऊ परदेशियो बाबाआमा छोडेर हामी यसकारण सफल हुँदैनौं हामी यसकारण सफल हुँदैनौ पातमा पुग्न खोज्छौ हाँगा छोडेर उपदेशियो बाबा आमा छोडेर जीवनभर साथ दिन्छु कसरी भनौ जीवनभर साथ दिन्छु कसरी भनौ नभेटेरै जानुपर्छ जाने बेला छोडेर वर्षायाममा गए झैं छाता छोडेर उप बाबा छोडेर चक्र नेपाली दिपाल नगरपालिका नौ कलेना डोटी वहां को घर अारत बस्टन् गजल थी इस मैं वाचन करें आज को बुलब्ल में मैं गजल वाचन करजल तपे बुलबूल का ईमेल में पठाभ मैं एवटा गशेष हफ्ता अगाड़ी देख नक कर गजलकार पुराना गजलकार धर वहां गजल, गजल लेखी ले रह पत्रकार पनि हुनुहुन्छ गोपीकृष्ण ढुङ्गाना उहाँको एउटा गजल छ अलि लामो मिटरको छ कोरोनालाई सान्दर्भिक बनाएर लेख्नु भएको छ लामो मिटरको भन्न आयो मलाई तर लामो मिटरको होइन धेरै शेरहरूको छ मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल नदेखिने सूक्ष्म जीव खै कसरी आयो नदेखिने सूक्ष्म जीव खै कसरी आयो शरीरमा जताततै फल्ने गर्छ अचेल लासँगै आर्यघाट नै जल्ने गर्छ अचेल पशुबरू ढुक्क देख्छु उडेकै छन् पक्षी पशुबरू ढुक्क देख्छु उडेकै छन् पंक्षी मृत्यु बनी मान्छे नै खोतल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल गाउँ शहर सबै सुन्ने मान्छे स्वयंबन्दी वृद्ध युवा बाल समेत छल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल एक एकमुठी सास रहेछ सा मान्छेको यो जीवन एकमुठी सास रहेछ सा मान्छेको यो जीवन मैह भन्ने जो कसैलाई दल्ने गर्छ अछेल लाससँगै आर्य घाट्ने जल्ने गर्छ अचेल मान्छे मर्ला मानवता मर्ने छैन कहिल्यै भन्दै उत्साहको दियो बलने गर्छ अचेल लाससँगै आर्य घाट्ने जल्ने गर्छ अचेल आपत विपद सबैलाई छ महामारी कत्रो सारा विश्व सन्तासले गल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल जित्छु भन्थ्यो प्रकृतिलाई हर्यो मान्छे आज जित्छु भन्थ्यो प्रकृतिलाई हार्यो मान्छे आज विज्ञानको फूर्ति पनि ढल्ने गर्छ अचेल मान्छे होइन लासको मेला चल्ने गर्छ अचेल लाससँगै आर्यघाट नै जल्ने गर्छ अचेल <deputy Fruit> <guide> गोपीकृष्ण ढुंगानाको थियो यो सान्दर्भिक गजल समय सन्दर्भलाई टिपेर उहाँले लेख्नुभएको थियो झापा गौरा दह हाल काव्य कुन जगत ठाकर भक्तपुर उहाँको घर हो मैले यसलाई वाचन गरेर सुनाए अब फेरि अर्को सांगीतिक गजल सुनाउँछु रन्जी सिंह सही दिले दुखाने के लिए। जे दुख लिएर जसी सही आपस मुझे छोड फेरि कवि त रस् जाईका सब तपाईँ लिए जोड जाने के लिए के यही मनमा बार बार, यही मन बार, बार देश कसले लुट्यो लगातार आग्यता न योग्यता न अनुभव तर उसको भागमा में सदै करार देश कसले लुट्यो लगातार आंश आप बने न झोला बोके नेता को आफन्त बने न झोला बोके नेताजीको पक्का मेरो भागमा अरब की कतार आउँछ देश कसले लुट्यो लगातार आउँछ गोरोलाई कालो कालोलाई गोरो बनाउने गोरोलाई कालो कालोलाई गोरो बनाउने ऊ त्यही बाटो भएर त्यो पत्रकार आउँछ देश कसले लुट्यो लगातार आउँछ अचेल मेरो गाउँ सधैँ पर्खिरहन्छ अचेल मेरो गाउँ सधैँ पर्खिरहन्छ भोलि कसको हत्याको समाचार आउँछ देश कसले लुट्यो लगातार आंस देश लूटने हईकम यो देश लूटने हईकम यस्तो चले उठाने को गर्दन में प्रहार आंश यही प्रश्न मन में बार बार आंश देश कसले लूट्य लगातार आंश सुनसरी घर भई अहिले डेनमार्क बस्दै आउनुभएका रोशन खतिवडाको यो गजल उहाँले 2020 हजार बीस नोभेम्बर बाइस तारिकको दिन लेख्नुभएको रहेछ उहाँले पठाउनु भएको गजल वाचन गरे रोशन खतिवडाको यो गजल वाचनपछि अब फेरि अर्को एउटा सांगीतिक गजल प्रभासमा बस्नेहरूको लागि राख्दैछु हम्तो अपनी रात की छत पे कितना अपनी रात की छत पे कितना तनहा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 कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बुल। दिनभरि काम गर्छन् साँझ खाना कहिल्यै पुग्दैन दिनभरि काम गर्छन् साँझ खाना कहिल्यै पुग्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन जो परीक्षामा सधैँ मेरै कापीबाट सारेर पास हुन्छ जो परीक्षामा सधैँ मेरै कापीबाट सारेर पास हुन्छ ऊ मेरै साथी हो जो मेरा कुरा काट्न कहिल्यै चोक्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन राजनीति र भ्रष्टाचारले देश कंगाल बनाइसक्ता पनि हाँसेकै छन् यी निर्लज नेताको शिर कहिल्यै झुक्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन आँखै अगाडि आँगनमा दिदीको अस्मिता लुटिएदेखि लाग्छ अब आमाको आँखाबाट आँसु कहिल्यै सुक्दैन र पनि इनका घाउले सरकारलाई कहिल्यै दुख्दैन अरू आउँदा खाउला खाउने कुकुर पनि अरू आउँदा खाउला खाउला जै गरी भुक्ने कुकुर पनि दिनदिनै आएर तिमीले मनचोरी जाँदा कहिल्यै भोक्दैन दिनभरि काम गर्छन् साँझ खान कहिल्यै पुग्दैन र पनि यिनका घाउले सरकारलाई कहिल्यै दुख्दैन महाकाली नगरपालिका आठ दार्चोलाका रविन्द्र भण्डारी शिखाले पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेर बुलबुलमा तपाईंलाई फेरि स्वागत गरे रविन्द्र भण्डारी शिखाको गजलपछि अब अर्को गजल माई जोग सोयाङ इलामका जीआर नेउपानेको गजल छ सधैँ सुनौलो दिनरात बिहान सातमा होस सधैं सुनौलो दिन रात बिहान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस धनसम्पत्ति ऐश आराम के दिन सकौला म धन सम्पत्ति ऐस आराम के दिन सकौँला म हर समय खुशीको त्यो मुस्कान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस् चोखो अनि मिठो माया रिसम पनि छर्लंग छ चोखो अनि मिठो माया रिसमा पनि छर्लङ्ग छ अँगालोमा आफ्नोपनको निशान साथमा होस् सधैँ सुनौलो रात बिहान साथमा होस् अटल अनि स्वच्छ प्रेमको इमान साथमा होस् इलामका जियार न्यौ पानेको गजल बाछनपछि अब एउटा गजल गुलाम अलीको आवाजमा राख्दैछु है अभी, दिल में एक लहर ऋषि उठी है अभी, कोई ताजा हवा चली है अभी, दिल में एक लहर लषि उठी शोर बर पा है दिल में शोर बर पा है खाना है अभी। भरी नहीं लगता भरी दुनिया में जी नहीं नगता जाने चीज़ की कमी है अभि जान कमी है अभी कोई ताजा हवा चली है अभी दिल में इक लहर से उठी तो सुख मिजाज हे हम् कुछ तो नाजुक मिजाज हैं हम भी और ये चोट भी नहीं है अभी और ये चोट भी नहीं है अभी कोई ताजा हवा चली है अभी चराग गलि गलि शहरी बेचराग गलियो शहरी बे चराग गली तुझको ढुडी जिन्दगी तुझ को ढुडी है अभी कोई ताजा हवा चली है अभी दिल में लहर लि उठी पाखुरा सुर्कँदै बन्यो तलाई ढाल्नु पर्यो पाखुरा सुर्कँदै भन्यो तँलाई ढाल्न पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो चेली लुटिरहेछन् सरकार हेरिरहेछ चेली लुटिरहेछन् सरकार हेरिरहेछ कानून जेसोकै होस् खुकुरी निकाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो उसले जीवन सधैँ रंगीन बनाउँछु भन्यो उनै रहेन आज सिन्दूर पखाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो हिजो लोभ गरियो नखाइ नखाइ राखियो कुइ हालेछ आज सबै फाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो छिमेकी छेउमै मेरै कुरा काट्छन् छिमेकी छेउमै मेरै कुरा काट्छन् साउजी सियो धागो दिनुस मुख टाल्नु पर्यो आफै ढल्यो उभिन मैले उछाल्न पर्यो तिमीलाई लाइनमा ल्याउन यति गाह्रो पर्यो तिमीलाई लाइनमा ल्याउन यति गाह्रो पर्यो मानौ कि तताएर ढुङ्गा पकाल्नु पर्यो पाखुरा सुर्कँदै भन्यो तँलाई ढाल्नु पर्यो आफै ढल्यो उभिन मैले उचाल्नु पर्यो धादिङका नवराजपुरी जो अहिले नुवाकोट बस्नुहुन्छ उहाँको गजल थियो त्यो यसलाई मैले वाचन गरेँ अब छोटो मिटरको एउटा गजल छ पथरी सनिश्चरी मोरङ कर भई अहिले ओन्टारियो क्यानाडा बस्दै आउनुभएका दिनेशको लेख्नुहुन्छ मुक्तक लेखे गाली आयो गजबको सुझाव ताली आयो हजारौं विश्वासीको खोजीमा हजारमा एक जाली आयो गजलको सुझाव ताली आयो साथ दिन्छु भने तम्सियो पछि कदम उचाली आयो गजलको सुझाव ताली आयो खोजे फूल थियला में बगैचा को माली आयो मुक्तक लेखे गाली आयो गजल को सुझाव ताली आयो ओंटारियो कैनाडाट दिनेश ले भाई को यो गजल वाचन करें अब धूलावारी झापा घर भाई अतार बस्ती आंभ रमेश घिमिरी गजल वाचन करे सांगी गजल सुनाऊ आज फेरी मत मेला मत मेरो देश के बोलाय आमा को फूले को केश बोलाये मैं हांसता खुशी हुए आंसू झारने तीन मैं हांसता खुशी रोए आंसू झारने तिन्ह जिंदगी को सारथी विशेष बोलायो आमा को फूले को केश बोलायो कुपुत्र को हाथ में देश को सावभौम पर्दे कुपुत्र को हाथ में देश को सावभौम स्वाभिमानी राष्ट्र को बोलायो आज फे मई मेरो देश ने बोला आमा को फूले को बाट रमेश घिमिरेको गजल वाचन गरे अब अर्को एउटा गजल सुनाउँछु आज जाने कि जित न करू आज जाने करो यूं ही पहलू में बैठे रहो यूं ही पहलू में बैठे रहो आज जा तो लुट जाएंगे ऐसी बातें किया जाएंगे हम तो लुट जाएंगे ऐसी बातें किया है मगर वक्त की कि में जिन्दगी है मगर चन्द घ यही है जो आजाद है चन्द घ यही है जो आज jan सांगीतिक गजलहरू र तपाईँले इमेलबाट पठाउनुभएका सामग्रीहरूको वाचनसँगै आजको बुलबुलबाट अब विदा हुने बेला भएको छ हामीलाई इमेल गर्नको लागि बुलबुल साहित्य जीमेल डट कममा आफ्नो गजल युनिकोडमा लेखेर पठाउनुहोला उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत किमिरे अर्को सातासम्मको लागि विदा हुन्छौं जाँदा जाँदै खादबारी पाँच माल्टा शङ्ख सभा घर अलि दक्षिण कोरिया बस्दै आउनुभएका लवकुश माल्टालीको गजल वाचन गर्दै शुभरात्री भन्छौं जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ लंका कसरी जलेको हो बुझ्नुपर्छ सत्ताधारीले लंका कसरी जलेको हो बुझ्नुपर्छ सत्ताधारीले जलाउन त रावण हनुमानको पुच्छर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ झिना मसिना कुरा बिर्छ वास्तै नगर भन्छौ तिमी झिनामसिना कुरा बिर्स वास्ते नगर भन्छौ तिमी आगोको एक झिल्कोले पनि सिंगै घर जलाउँछ आजकल समाचारले मन अक्षर जलाउँछ सुनए पैसा कमाको छस मोज गरेको छ भन्नेहरू सुनए पैसा कमाएको छस मोज गरेको छस् भन्नेहरू परदेशीले लाखौं सपना हजार रहर जलाउँछ आजकल समाचारले मन अक्सर जलाउँछ असफलताले तपाईलाई जति पोल्छ भत्पति असफलताले तपाईँलाई जति पोल्छ भतपत्ती सफल हुनुहोस् आफ्नाहरूलाई दोब्बर जलाउँछ जसरी डडेलोले उडाउँदै पत्कर जलाउँछ